नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल नारायणगढ स्थित ट्रकले मोटरसाइकललाई ठक्कार्दा हिजो साँझ मोटरसाइकल चालक घाइते भएका छन् घाइते हुनेमा ना चौध पाँच सात शून्य चार नम्बरको मोटरसाइकल चालक तिलराम सापकोटा रहेको बताइएको छ उनको भरतपुर स्थित मेडिकल कलेजमा अपसार भइरहेको प्रहरीले जनाएको छ ना एक बयासी उना असी नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो त्यस्तै घटनापछि ट्रकलाई व्यवस्थापन गर्न पछाडि लैजाने क्रममा सही दिशाबाट आइरहेको लो एकच अडतिस एकाउन्न नम्बरको कारलाई ठक्कर दिएको थियो ठक्कर पछि कारमा भएको क्षतिको विवरण आएको छैन घटनापछि आए सयचोक मानिसहरूको भिडले अवरुद्ध समेत बनेको थियो राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको यातायात नौ दिनपछि खुलेको छ वर्षाका कारण गएको साढे तिस गतिदेखि सडकमा झण्डै चार सय पचासवटा पहिरो तथा चट्टान खसेपछि अवरुद्ध बनेको सडक मङ्गलबार खुलेको हो नेपाली सेनाको उन्नाइस नम्बर बाहिनी तुलसीपुर भगवती दलगण गण्ड र प्रहरीको टोलीले विस्फोट गराएर सडकको चट्टान हटाएपछि बाटो खुलेको हो नौ दिनसम्म राजमार्ग बढाउँदा सल्यान तथा रोगकोमा दैनिक उपभोगीका सामानको भाव बढेको भने किसानले उब्जाएको तरकारीसहेत बारीमै नवलप्रासीमा हिजो भएको एक सवारी दुर्घटनामा सत्तरी वर्षीय वृद्ध घाइते भएका छन् त्रिवेणीबाट बर्दघाटतर्फ आउँदै गरेको लो पन्द्रप दस अन्ठाउन्न नम्बरको मोटरसाइकलले कुडिया गाविस छमा ठकर दिँदा स्थानीय सत्तरी वर्षीय भागीरथी महत्त्व गम्भीर घाइते हुनुभएको हो घाइते महत्त्वलाई भरतपुर मेडिकल कलेज चितवन ल्याइएको श्रम ठक्कर दिने दम्कीबास पाँचका मोटरसाइकल चालक नवीन बराल मगरलाई इलाका प्रहरी कार्यालय मोटरसाइकल मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार दानीले बताउनु भयो अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नानगढ हेटोडा बिरगञ्ज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन नौबिसे काठमाडौँ मोगलिन दमली पोखराम नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् खबर को डिजिटल डिजिटल कलर एंड फ्लेक्स फोन ज बिता भमस्कार